नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्राविधिक कक्षका मित्र विष्णुसँगै उपस्तुताबाट मधिवास मगर पनि उपस्थित भइसकेको छु <दिवाग्या> सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम प्रोग्राम अर्पण समर्पणलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण र समर्पण हरेक दिन आउने गर्छ दुई बजेको अर्पण र समाचारपछि करिब करिब तिन बजीसम्म हामी उपस्थित हुने गर्दछौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन ती सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले खुला गरिसकेका छौँ आजकै यो मङ्गलबारको दिनमा चाहिँ हामी पुराना नेपाली फिल्मको गीतहरू कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्कालमा जुटिराखेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेका छौँ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजर कह को बोलते नया नौलो खबर बसी बस भैन अजा भाई अज को दिन के कसरी बिताई रह हुन्छ सुदिपजी कार्यक्रममा आउनु भएको छ क्या कसलाई सम्झिने मेरो हजुरलाई धन्यवाद मलाई विशेष गरी त मेरो घर परिवारले सुना चाहन्छु विदेशमा बस्नु मुलुकमा बस्नु मेरो नतिन बाबा अनि मेरो बहिनी अनिता अनि अनि लगायत रिडियो पनि ए हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला चिसोपानीमा एउटा सुदिप चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य र शून्य छपन्न पाँच त्रिसठी तिन सय पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ आजको यो मङ्गलबारमा को दिनमा चाहिँ हामी पुराना नेपाली फिल्मको गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा पुराना नेपाली फिल्मको गीत बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्त्वमा जुटिराखेका छौँ टेलिफोन सम्पर्कमा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ पदमपुरबाट के भन्नुभयो कल्पनाहरू छ तपाईँको नयाँ नम्बर खबरै छ तपाईँ त धेरै दिनहरू आउनुभयो नि त फोन सुनेर दिनुहु प्यारन्जनाजी कार्यक्रममा आउनु भएको छ क्या कसलाई सम्झिने मेरो साथीहरू धामीबाट हुने सीता आनी सीता आनी तिपना लगाएर घर परिवार सम्पूर्णलाई अनि करकमा हुने भाइहरू करक बासी सम्पूर्णलाई र चैथलीमा हुने अङ्कलहरू सामाहरू सम्पूर्णलाई अनि मेरो यहाँ भाइ समसेरलाई मिनालाई बिपीलाई अनि त्यही सिलिङमा हुने र त्यही भन्दै हुन्छ अन्जनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला पदमपुरबाट अञ्जना घधान आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा, गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखुर तिनबाट पाण्डव चेपाङ पाण्डवजी के छ तपाईँको नयाँ नुलो खबर अलिअलि गर्मी छ गर्मीमा शीतल खाँदै भएपछि शीतल खाँदै हुनुहुन्छ काममा छु काममा अनि खाजा खानुभयो कि नै खाजा भर्खरै भन्नु पर्दैछ था। भर्खरै खानुभयो हजुर हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ कि कसलाई सम्झिने विशेष गरी त मेरो साथीहरूमा हुनुहुन्छ चन्द्र चन्द्रबहादुर हजुर अरू विशेष गरी मेरो यो चिफ प्रोजेक्टको स्टाफहरूलाई एलआरपी साथीहरू र पोलिटेक्निसियन साथीहरू अनि अर्पण हो ल युनिटलाई चाहिँ अनि मेरो घर परिवार सम्पूर्णलाई र मलाई चिन्ने नचिन्ने विशेष गरी अर्पण सुनेर बस्नुहुनेलाई हुन्छ पाण्डवजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छौँ नमस्कार यति बेला सत्यको तिनबाट पाण्डव चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा पुरानो नेपाली फिल्मको गीत राख्ने बेला भएको छ कार्यक्रममा यो फिल्म पछि फेरि उपस्थित हुने नै छौँ प्यार, छा, मेरो नमस्कार मुटु भरी बोके प्यार चर छतुर खेले अब मोटरकार चर छतुर चार अब मोटरकार मोटु भरि बोकेरा गाउँको प्यार सबैलाई छ मेरो नमस्कार चढ छ गोरखेले अब मटरकार चढ छ गोरखेले अब मटरकार गोरखी हिड्यो काठमाडौँ सहारो हनुमानढोकी नौमुरी रहरा माया मा मुटु भरी बोके गो प्यार सब छो नमस्कार चर छतर खेले अभम कार चर छदुर खेले अभम मोठरकार छाया जिंदगी को, को गोर तो भेटे सो फेरो हिमचुली को छाया जिंदगी को गोरे तो भेटेरे जु मोड़ी सब पाचु भरुनू मेरी रियामें मेरो गीत सुनी गाउँको प्यार सबैलाई छ मेरो नमस्कार पाँच मेघा सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हजुर अनि कार्यक्रम अर्पण समर्पणको बसाइ सँगै हुनुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ वीरेन्द्रनगरबाट विष्णु तिलङ तिमल सिन्हा जी अनि खानु कि बेला बेला मेरो बहिनीहरू बिन्दा बिनिता अनिता इन्दिरा दिदी अनि मेरो बुवा मम्मीलाई सम्पूर्णलाई हुन्छ विष्णु जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छ नमस्कार यति बेला बिरेन्दनगरबाट विष्णु तिमल सिन्हा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार नमस्कार हजुर के छ तपाईँको नयाँ नौलो खबर हजुर ठिकै छ अनि हजुर हाम्रो पनि सबै ठिक छ अनि जी, के कसरी बिताइरहनु भएको छ दिन हेलो हेलो के कसरी बिताइरहनु भएको छ तपाईँले दिन भनेको मैले हजुर हजुर हेलो हजुर हजुर के कसरी बिताइरहनु भएको छ मेकनाथजी भनेको मैले अनि खाजा खानुभयो कि बिस्तारै बिस्तारै खाँदै गर्नु होला हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभएको छ कहाँ कसलाई सम्झिनेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुटिन्छ नमस्कार यति बेला राणपाट्यो मेकनाथ न्यु पनि आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ माया गर्नुहुन्छ आफ्नो आफन्त इष्टमित्रलाई पनि आफ्ना सम्झनाहरू सधैँ बाँड्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेका छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो दाजु नमस्कार नमस्कार हजुर कहाँबाट के बोल्दै हुनुहुन्छ पदमपुरबाट बिन्दास हजुर बिन्दास चाहिँ के छ तपाईँको नयाँ नौलो खबर लागि अनि अङ्कल तमसको लागि बहिनी राममाया फुलमाया सरिका रणेश भन्जाको लागि अनि मेरो साथी बिरबहादुर दिनु अनि भाइहरू अशोक प्रज्वल कुमार अनि डाई तीको राम अनि मेरो घर परिवार अनि मेरो साथी हुनुहुन्छ यही छ मेरो मक्तान अनि यही हुनुहुन्छ बहिनी एकजना सम्झना सबकता उहाँको लागि अनि अघि पदमपुरबाट आउने अन्जना लानुको लागि अनि पदमपुरबाट पदमपुरमा बस्ने सबै तिहे नतिको लागि जा हुन्छ बिन्दाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला बिन्दास लामा आउनुभएको आपन थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर गरिसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेका छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ बालकुमारजी के छ तपाईँको नयाँ नौलो खबरै छ तपाईँ र मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन हजुर हजुर तपाईँलाई चाहिँ रेडी अर्पण एकछिुप्लो बाँच निकासमा धेरै धेरै स्वागत छ हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ बालकुमारजी कार्यक्रममा आउनुभएको छ कि कसलाई सम्झिने सर्वप्रथम हजुरलाई धन्यवाद अनि मलाई बालकुमार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीभाइ हुन्छ बालकुमारजी विशेष गरी घर परिवार बिना तामाङलाई हुन्छ बालकुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छ नमस्कार नमस्कार यति बेला कालीकोटबाट बालकुमार तामाङ आउनुभएको थियो आफ्ना आफन्त आप इष्ट मित्रहरूलाई सम्झना राखेर गई गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र खुल्ला गरेको थियो तर पनि अब भने कार्यक्रम बाटो बिदा माग्ने बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिरहनु भएको छ यतिजासम्म रेडियो अर्पण एक सय चार थुप्रो मेका अनि कार्यक्रम अर्पण समर्पण सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर डिसोको जुनसुकैको नाममा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो चिसो पानीबाट सुदिप चिपाङ पदमपुरबाट अञ्जना घलान शक्तिखोर तिनबाट पाण्डव चेपाङ ग्रेन्द्रगरबाट विष्णु तिमल सिन्हा रनपाबाट मेकनाथ नेने पदमपुरबाट बिन्दास लामा र कालीकोटबाट अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो बाल कुमार फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र अन्तिममा मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र मोहनी फिल्मबाट यो मिठो साङ्गीतिक आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै म स्वस्थताबाट दिवस मगर पनि बिदा हुन्छु नमस्कार दु दिन को की छिमो तो बल्लाई थे मैं बंदगी एक से चार थोपलो पांच मेगा